कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र शशीन्द्र गौतम र नेपथ्यका सहयोगी सुफल काप्लेका साथमा यो प्रस्तोता प्रकाश साइमीको आजको असाठ श्र विशेष रूपमा नेपाली चलचित्रको पार्श गायनको योगलाई समर्पित छ पश्चिमा आकाशमा विशेष गरेर बलिउड भन्दा पनि पर हलिउडको संसारमा टेम्पोररी म्यूजिक भन्ने चलन छ चा। अर्थात सिनेमाको अस्थायी ध्वनी भनेर भन्ने चलन छ चा। र हलिउडले नै चलचित्रको गीतलाई ओरिजिनल साउन्ड ट्रैक अर्थात ओएसटी नामाकरण पनि गरेको छ तर हाम्रा चलचित्रका गीतहरू हाम्रो चलचित्रका प्राणहरू थिए हाम्रा चलचित्रका धरणीहरू थिए नेपाली चलचित्रको सुगम संगीतको इतिहासमा नेपाली चलचित्रको पार्श्वनको युग शुरू भयो चलचित्र माइतीघर आमाबाट माइतीघरमा भारतीय संगीतकार जयदेवले संगीत गरे भने आमामा नेपाली संगीतकार नातिकाजी शिवशंकरले संगीत गरे तर कालान्तरमा नेपाली संगीत आकाशमा धेरै किसिमका संगीतकारहरू देखा परे विशेष त संगीत जान्ने पनि संगीत नजान्ने पनि जिस फिल्मी भाषा में टप्पर टुईया भन्ते आए तरपी संगीत जगत में यहां एक होनार संगीतकार थे जिसी संगीत में धीरे मा कम माम पाए ती हसिद्व संगीतकार अम्बर गुरूंग अमर गुरूंग संगीत को ज्ञान हईन विश्व मनेक पाई अम्बर गुरूंग छोरा किशोर गुरूंगीत को अध्ययन कर जब हवाई गए पश्चिम जगतमा गए त्यति बेला अम्बर गुरूङले पठाएको अंग्रेजी भाषाको पत्र किशोर गुरूङ पढ़ने कलेजको कुलपतिले नेपाल जस्तो गरीब मुलुकमा यसरी पनि अंग्रेजी लेख्ने मान्छे छ भनेर त्यो पत्रलाई स्वर्ण लिपिमा कलेजको गेटमा टाकिएको थियो र अम्बर गुरूङको त्यो पत्र विश्वभरिका विधार्थीहरूले पढ्थे डोखामा उभिएर त्यस्ता अम्बर गुरूङले एउटा मात्र चलचित्रमा संगीत गर्न पाए जीवन रेखामा तर सौभाग्यले उनले पहिले पनि एउटा चलचित्रमा पाएका थिए मनको बाँधमा पार्श्व संगीतका लागि उनलाई मौका मिलेको थियो तर तत्कालीन पञ्चायती व्यवस्थाको राजनीतिक कारणले अम्बर गुरूङ माइनस भए अम्बर गुरूङले संगीत पाएको गीत थियो चलचित्र जीवन रेखाको जसमा उन स्वयंले पार्श्व गायनमा साथ दिए यो गीत बासाठी त्रिसाठीको आन्दोलनको बेला ज्ञानेन्द्र माराधीराजको तस्वीर को वरीपरी कोरि थियो विभिन्न ना नारा विभिन्न ना अखबार ने आवर्ण में लिखे थियो कहीं भूंरी में ज्ञानेन्द्र संबोधन कर गीत टाँसि को आज अम्बर गुरूंग स्वर कालीप्रसाद रिजाल को शब्दसंगे सुनऊ नाता पूरी एक लो भय नारण एक भय lai अहंकार को ज्वाला जडो आपी संगीत का एक निर्माता मध्य अम्बर गुरूको संगीत र स्वरमा कालीप्रसाद जालको शब्द चर्चित र जीवन रेखाबाट यो कृति केशवराज पिण्डालीको चर्चित उपन्यास अन्त्यदेखि शुरूमा आधारित थियो दुई दिन अघि केशवराज पिण्डालीको जन्मदिन परेको थियो काठमाण्डुमा उहाँको कुनै साहित्यिक कार्यक्रम भएन उहाँका छोराछोरीहरूलाई सम्भवत साहित्यमा रूचि नभएको कारणले पनि होला भनिन्छ साहित्यकारलाई सन्तानले होइन कृतिले बचाउँछ र केशवराज पिण्डालीलाई हामीले अझै सम्झना गर्यौं यस चलचित्र जीवन रेखालाई साई नेपाल चलचित्र संस्थानले निर्माण गरेको थियो प्रकाश थापाको निर्देशनमा यस चलचित्रका सम्पूर्ण संगीत अम्बर गुरूङले गरेका थिए भने पार्श्व पृष्ठ संगीत मनोर सिंहले गरेका थिए साई नेपाल चलचित्र संस्थान स्थापना भए बनेको पहिलो चलचित्र थियो मनको बाँध मनको बाँधको कथा श्रीधर खनालको थियो र मनको बाँधका निर्देशक थिए प्रकाश थापा मुम्बईमा फिल्ममा सानो रोल र चलचित्रमा सहनायकका अभिनय गरेर बसेका प्रकाश थापालाई तत्कालीन पञ्चायती व्यवस्थामा दरबारका एक निकटका सहयोगी चरण थापाको सहयोगले नेपाल झिकाएर चलचित्र मनको बाँधको निर्देशकको निम्ति नियुक्त गरिएको थियो भने यस चलचित्रमा छायाकारका रूपमा वैकुण्ठ मोहन श्रेष्ठ आबद्ध थिए उनले यसपछि कुनै चलचित्रमा छायाकार भएर काम गरेनन् यस चलचित्रमा नायक साइलेन्ट केसी नायिका सुषमा शाही र मीना सिंह आबद्ध थिए र यसमा अन्य कलाकारहरूका रूपमा आनन्द थापा त्यसै गरी जगन्नाथ तिमिलसेन्हाहरू आबद्ध थिए यसचीका दुई नायिका सुषमा शाही जो अहिले पाकिस्तानमा पलायन भएकी छिन् भने मीना सिंह भारतको एयर इण्डियामा विमान परिचारिका रूपमा अवकाश मुम्बईमै आफ्नो जीवन बिताइ छिन् भने नायक साइलेन केसीको केही मनको बात चलचित्रमा सुषमा साईका निम्ति फीमांकन गरिएको यस गीतमा संगीतकार नातिकाजी र शिवशंकर थिए शब्द माधव घिमिरे स्वर नेपाली जगत कि स्वर किन्नरी तारादेवीको काठमाण्डु उपत्यकाको निकै नजिकको नदी बागमती र विष्णुमतीको दोभान चोभारको डाँडामा छायाङ्कन गरिएको यस गीत श्यामश्वेत चलचित्र मनको बाँधबाट साभार गरिएको थियो यस गीतलाई अमृतसोबा ताम्राकार र हाम्रा प्रिय मित्र रश्मि राय खोलाले चयन गर्नुभएको छ भने आजको यो कार्यक्रम शुभारम्भ हुनु अघि नै हामीलाई साधुराम कमलनाथ रिमालजीले अम्बर गुरूंग बारे में जान पाऊँ खुशी लगो वेखा हम टीटर में मोहनराज भंडारी रतन चंद उमेश सीगदेल अन्क्रम रिजाल तेगरी रमेश सायनलेना अभिव्यक्ति जाहिर कर मेन्शन कर हम फेसबुक में हमें धरें मित्र आज को अजर अमर गीतह पार्श्व गायन को विशेष गरेर शुभेच्छा व्यक्त गर्नुभएको छ ती सबै मित्रहरूमा हार्दिक कृतज्ञता नेपाली चलचित्रको निर्माण क्रमका दुई समय विशेष गरेर श्याम श्वेत चलचित्र युग र रंगीन सिनेमाको युग शुरू भएपछि दुई फरक फरक शैलीका गीतहरू बने एउटा गीत बन्न गीतकार संगीतकार र गाउने कलाकार गायक वा गायिकाको जरूरी पर्छ तर चलचित्रको गीत त्यतिजनाले मात्र बन्दैन चलचित्रको गीत बन्न पाँच प्रकारका व्यक्तिहरू चाहिन्छ गीतकार संगीतकार गायक जो पहिलेदेखि नै चलचित्रमा आबद्ध हुन्छन् जब यो गीत रेकर्ड गर्न मुम्बई जान्छन् मुम्बई गएपछि यो गीतलाई कुन कुन बाजाले सजाउने वा कुन, -कुन बाजाको संयोजन यसमा गर्ने भनेर संगीत संयोजक नियुक्त हुन्छन् र संगीत संयोजक नियुक्त भए हुनु अगावै नै संगीत संयोजक कसलाई लिने भनेर हाम्रो संगीतकारलाई वा हाम्रो चलचित्रका निर्देशकलाई वा संगीतकारलाई एकजना व्यक्तिले भेट्छ त्यो व्यक्तिलाई भनिन्छ म्यासेन्जर त्यो म्यासेन्जरले को को कलाकारले गाउने को को बाजा बजाउने राख्ने र रा को संगीत संयोजक चुन्ने भनेर त्यसले सबैलाई संयोजन गर्छ र बम्बईमा रेकर्डिङ हुने प्राय गीतहरूमा मेसेन्जरको महत्वपूर्ण भूमिका हुन्छन् हिन्दी बोल्न नजाने पनि अंग्रेजी नजाने पनि संगीतबारे ताँटु केही भन्न नजाने पनि मेसेन्जर त्यहाँ भयो भने त्यो सबै काम मेसेन्जरले गरिदिएपछि वाह भन्ने खालको गीत बोकेर हाम्रा संगीत कर्मीहरू नेपाल फर्किन सक्छन् यसरी भारतमा रेकर्डिङ गर्ने परम्परा शुरू भएको थियो माइतीघरदेखि नै र माइतीघरका संगीतकार भारतकै जयदेव थिए भने धेरै पछि नेपालमा पहिलो पटक निजी स्तरबाट चलचित्र बन्न शुरू भयो दुई सालमा दुई हजार उनाचालिस सालमा पहिलो बनेको निजी क्षेत्रको चलचित्र थियो सुजादा फिल्मसको जूनी जूनीका निर्माता नेपालकै राणा परिवारबाट थिए भने यसका निर्देशक मराठी मराठीभाषी शरद पाल्लेकर थिए र यसका संगीतकार पनि बम्बईकै सुरेश कुमार थिए तर यसमा गाउने कलाकारहरू पहिलो पटक फिल्ममा मौका पाएका थिए गायक बीके शाहीले जो वीरगंजबाट भीमविराकसँग गायनमा प्रवेश गरेका थिए भने पछि उनी बम्बईमा संघर्षरत थिए बम्बईमा उनी टुक्रा टाक्री विज्ञापनहरूमा आवाज दिएर बसेका थिए यस चलचित्रमा उनले पार्श्व गायकका रूपमा प्रवेश गरे भने यही चलचित्रमा उदित नारायण झाले पनि नायकका लागि पहिलोपटक गीत गाउने मौका पाए यहाँ प्रस्तुत छ एउटा गीत सुषमा श्रेष्ठ र बीके शाहीको स्वर संगीत सुरेश कुमारको कु शब्द रत्नशम्जर थापा ज विके शाही र सुषमा श्रेष्ठको स्वर सुरेश कुमारको संगीत रत्न शमशेर थापाको शब्द सुजाता फिल्मसको पहिलो फिल्म जुनीबाट सुजाता फिल्मसले पछि धेरै पछि मात्र प्रेम पिण्ड नामक चलचित्रमा सह निर्माताको रूपमा लगानी गरे र यस गीतलाई गीत, गीत सुन्नुभन्दा पहिले हामीले अम्बर गुरूङको गीत बजाउँदा एउटा प्रसंग उल्लेख गरेका थियौं कहीँ आफ्नै भूमरीमा आफै पर्यो कि भन्ने गीत यस गीतलाई त्यति बेला बासाठी त्रिसाठीको आन्दोलनमा ज्ञानेन्द्र शाहमाथि प्रयोग गरेर धेरै व्यङ्ग्य लेखिएको थियो यसबारेमा कथाकार अदित्त पाण्डेको प्रतिक्रिया भर्खरै प्राप्त भएको छ उहाँ लेख्नुहुन्छ राजा ज्ञानेन्द्रलाई मात्र किन प्रकाश सर अहिलेका हाम्रा नेताज्यूहरूलाई यस गीतलाई गीत गीत मनन गरे हेरे हाम्रो संविधानको बन्थ्यो कि कसो भनेर उहाँले लेख्नु भएको छ धन्यवाद अदित् पाण्डेजीको सुझावको लागि हाम्रो फेसबुकमा हामीलाई विभिन्न प्रतिक्रिया लेख्नुभएको छ कृष्ण केसी पुष्परा चालिसे जीवन दाहाल मनोज कुलुङ कमल कार्की कृष्ण विके रतन, रतन चन्द राजेश्वर उदय किसान ढुङ्गाना जोगमेह माजी, दिनेश राउत विमल डांगी विशेष गरेर आजको यो कार्यक्रमलाई सबैले शुभेच्छा व्यक्त गर्नुभएको छ र केही आफ्ना अक्षरहरूमा प्रतिक्रिया पनि व्यक्त गर्नुभएको छ यसलाई समय अव अभाव नरहे वाचन गर्नेछौ यसपछि एउटा गीतलाई राख्न चाहन्छु नेपाली चलचित्रमा धेरै मात्रामा संगीत गर्ने पार्श्व संगीतकारका रूपमा रंजित गजमेर मानिन्छन् रंजित गजमेर अम्बर गुरूङका शिष्यका रूपमा दार्जीलिङमै आर्ट एकाडेमीमा परिचित थिए भने उनी काठमाण्डु आएपछि अम्बर गुरूङकै सहायक भएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा मासिक दुई सय तलबमा आबद्ध भए र एउटी छोरी भारती र उनको एउटा छोरा जन्मिसकेको थियो काठमाण्डुमा तर निकै दुःख भएको कारणले गर्दा उनी पछि मुम्बई गए र मुम्बईमा उनी मनोरी सिंहसँग सहायकको रूपमा कार्यरत रहे र त्यही उनले पहिलो पटक हरे राम हरे कृष्णमा पार्श्व संगीत वाद्यवादकका रूपमा काम गरे रंजित गजमेरको चलचित्रमा धेरै गीत गाउने गायकका रूपमा प्रेमदोज प्रधानलाई चिन्न सकिन्छ प्रेमदोज प्रधानमा निजी क्षेत्रबाट बनेको पहिलो चलचित्र माइती घरमा पार्श्वगायकका रूपमा आएका थिए सीपी लोहिनीका लागि उनले पार्श्व गायनमा साथ दिएका थिए भने धेरै पछि मात्र उनले साई नेपाल चलचित्र संस्थानबाट निर्मित जीवन रेखामा पार्श्वगायकका रूपमा प्रवेश गरे मूलत यो गीत नारायण गोपालका निम्ति अम्बर गुरूङले संगीत गरेका थिए किरण खरेलको शब्दमा तर त्यति बेला अम्बर गुरूङ र नारायण गोपालको अनबन भएको कारणले शीतयुद्ध चलेको कारणले नारायण गोपाल फ्याँकिए र प्रेमदोज प्रधानले प्रवेश गरे बम्बईमा गीत रेकर्डिङ गर्दै गर्दा प्रेमदोज प्रधानले त्यो गीतमा दुःख वा पीड़ा दिन नसकेपछि अम्बर गुरूङले सल्लाह दिएछन् प्रेमदोजी केही दुःख कुरा सम्झिनुहोस् जसले गर्दा तपाईंलाई गाउन फिल होस सजिलो होस सरल स्वभाव का सीधा स्वभाव का प्रेमद्वज प्रधान भूले जागीर खाने अफिस में अरू को प्रमोशन नुख समझे और तेई समझे गीत गाए सायद इस कारण गीत निकावपूर्ण प्रेमद्वज प्रधान को स्वर किरण खड़े को शब्द अमर गुरू को संकत हसन रह सुन्दर सपना सी फुटे शी सझै फुटे सु <Sess> <Sess> <Sess> to uh -huh. live <laughs> शोर, अमर गुरूङको संगीत किरण खरेलको शब्दमा साई नेपाल चलचित्र संस्थानको प्रस्तुति जीवन युए फुजाराबाट कृष्ण केसी लेख्नुहुन्छ गत हप्ताको कार्यक्रम बीचबाट सुनेको थिए आज बेलैमा कार्यक्रमको पर्खाईमा छो सर पार्श्वगायनको बारेमा दुविधा भएको मेरो विचार आज प्रष्ट हुन्छ होला कार्यक्रम सुनेर कसैले भन्छन् चलचित्रमा गाउने गायक गायिका पार्श्व गायक गायिका हुन् कसैले भन्छन् मुख्य गायनको पछाडि ब्याकभोकल दिनेलाई पार्श्व गायन भन्छन् आजको कार्यक्रम सुनेपछि मेरो दुविधाको अन्त्य हुने आशामा छु भनेर उहाँले भन्नुभएको छ पार्श्व गायन र पृष्ठगायन दुई प्रकारका हुन्छन् कृष्णजी चलचित्रमा बज्ने नायक नायिकाको निम्ति ओष्ठबद्ध भएर गाउने गायकका गीतलाई पार्श्व भनिन्छ र जुन गीतलाई हामी आकाशवाणी भन्छौं वा कसैद्वारा पछाडिबाट गाइएको ओठमा नमिलाइकन गाइएको गीतलाई पृष्ठगायन भन्ने चलन छ काञ्जी फिल्ममा नारायण गोपालले गाउनु भएको छोरीको जन्म हारेको कर्म पृष्ठगायनका रूपमा लिइन्छ र नेपाली चलचित्र वा विश्वका कुनै पनि चलचित्रमा गाउने गीतलाई पार्श्वगायनलाई अंग्रेजीमा प्ले ब्याक भनिन्छ अथवा सुटिङ गर्दा वा फिल्म बनाउँदा यसलाई पीबीएस भनेर लेख्ने चलन छ र हामी आज पीबीएस का कुरा गर्दैछौ हाम्रो यो कार्यक्रमको शुभारम्भ केही क्षणपछि चितवनबाट सहन प्रधानजीले हामीलाई फेसबुकमा लेख्नुभएको छ जुनीको गीत धेरै पछि सुन्ने मौका पाइयो धन्यवाद भनेर लेख्नु भएको छ सहनजीलाई कुनै गीत सुनिदिनु भएकोमा र कार्यक्रमलाई सुझाव दिनुभएकोमा हार्दिक धन्यवाद राजेश्वर उदयजी लेख्नुहुन्छ उहाँ काठमाण्डुमा हुनुहुन्थ्यो अब सम्भवत उहाँ पाल्पा फर्किसक्नु भएको छ गत साताको बृहस्पतिवारको श्रला आनन्दले राम्ररी सुन्ने मौका मिलेन डिस्टर्ब धेरै भयो तर आज अजर अमर गीतहरू जन्मघर तान्चेनमा सुन्ने अवसर पाउनेछु भन्ने आशा गरेको छु प्रकाश दाजुको सुन्दर प्रस्तुति र सुफल काफ्लेको तालमेलमा संगीतको फरक विदा पार्श्व गायनको बारेमा नवीन जानकारीहरूका साथै आज सुन्न मजा लाग्ने गीतहरू सुन्ने अवसर पनि पाउनेछु पर्खेर बसेको छु काठमाण्डुमा रहँदा अर्को कुनै एफएमबाट पनि यस्तै तर आकाश जमीनको फरक प्रस्तुतिको कार्यक्रम सुनेको थिए लाग्यो नक्कल पनि गर्न जानेन त्यस्तै कहाँ पाउनु प्रकाश सामी दाजुको मोनी नै लाग्ने सुन्दर प्रस्तुति अरू कुनै कार्यक्रममा उज्यालो नाइन्टी नेटवर्क सुन्नुहोला अबको करिब पैंतालिस मिनट भनेर रा। राजेश्वर उदयले लेख्नु भएको छ यहाँलाई धन्यवाद किसान ढुङ्गानाजीले लेख्नु भएको छ आजको एपिसोड झन इन्ट्रेस्टिङ हुने पक्का भयो भनेर अब गीतको क्रममा हामी लाग्नेछौ अर्को एउटा चलचित्रको गीतमा नेपाली चलचित्रमा पार्श्व गायिकाहरूमा लता मंगेशकर आशा भोसलेपछि व्यस्त रूपमा वा धेरै संख्यामा गीत गाउने गायिकामा तारादेवी र अरूणा लामाको नाम लिन सकिन्छ तर तारादेवी तारा अरूणा लामा जस्तै पछिल्लो श्रलामा तारा थापा पनि सक्रिय पार्श्व गायिकाको रूपमा आबद्ध थिइन् गोपालसँग उनले धेरै चलचित्रमा गीत गाई तर गोपालिंजनसँग पछि उनको सामान्य कुरामा विवाद भएपछि गोपालिन्जनको क्याम्पमा पछि विमला राई सुगमित अधिकारीले प्रवेश गरेपछि तारा थापा विस्तारै न्यून भइ अहिले क्यान्सरको उपचार गराइरहेकी तारा थापा नेपाली चलचित्र जगतमा आदर्श नारी बदलिन्दो आकाश जस्ता विभिन्न चलचित्रमा उनले गाएकी छिन् र चर्चित संगीतकार न्यु बज्राचार्यको पहिलो हिट भएको गीत सय बाजा एउटै चाल तारा थापाकै स्वरमा रेकर्ड भएको थियो अब यहाँ प्रस्तुत छ नगेन्द्र थापाको शब्द गोपाल इन्जनको संगीतमा तारा थापाको स्वर तारा थापाको स्वर गोपालनको संगीत र नगेन्द्र थापाको शब्दमा गीत थियो चलचित्र बदिन्दो आकाशबाट यसका निर्देशक लक्ष्मीनाथ शर्मा थिए भने यस चलचित्र लेख्नुभएको थियो विजय बहादुर मल्लले नेपाली चलचित्र जगतमा विजय मल्ल सम्वादकारका रूपमा विशेष रूपमा चर्चित रहे र उनले नेपालमा सम्पन्न भएको पहिलो चलचित्र महोत्सवमा पनि उनी निर्णायकका रूपमा आबद्ध थिए अनुराधा र कुमारी जस्ता उपन्यासका लेखक विजय मल्लको कथामा बनेको यस चलचित्रमा पहिलो पटक टीका पहाड़ीले अभिनय गरेका थिए र यसमा शिवश्रेष्ठ सुषमा शाही हरिहर शर्माको मुख्य भूमिका रहेको थियो कुमारजंग कार्की हामीलाई डेनभरबाट लेख्नुहुन्छ प्रकाशदाई अजर अमर लाइभ सुन्न प्रतिक्षरत रहेको अवस्था यहाँ डेनभरमा हिजो रातीदेखि बाक्लै हिउँ परेर चिसो बढे तापनि यो दाईको कार्यक्रमले अवश्य न्यानो पार्नेछ भन्नेमा पूर्ण विश्वस्त छु सदा कुनै न कुनै नयाँ शीर्षकमा सुन्न पाउँदा सनसनी खेज रोमाञ्चक पनि लाग्छ सदा केही नयापन, ताजापन अनि नौलो विषय उपयोगी ऐतिहासिक जानकारी सबै टीममा सलाम अनि श्रोताहरूलाई पनि लेख्नुभएको छ गोपाल कटेल लेख्नुहुन्छ अजर अमर गीतको पर्खाई यति धेरै लामो किन हुन्छ र अजर अमर शुरू भएपछि किन छिटै सकिन्छ चा। यही प्रश्न मनमा दोहोरिरहन्छ सायद सुखी अनि आनन्दको समय छिटो छिटो जान्छ भन्नेका कथन सही साबित भएर होला भनेर लेख्नुहुन्छ अमृत थापाले लेख्नुभएको छ पार्श्व संगीत बिनाको नेपाली संगीत अपुरो र अपूर्ण नै लाग्छ त्यसैले आजको अजर अमर गीतहरू अत्यन्त रोचक त हुने नै छ भनेर आशा गरेको छु भनेर अमृतजीले लेख्नुभएको छ गंगाधर पराजुली जुदीपजीले कार्यक्रम सुनिरहेर यो कार्यक्रमको सफलताको कामना गर्नुभएको छ भने प्रेम ओलीजीले अमेरिकाबाट यो कार्यक्रम म नियमित सुन्दैछु शुरूदेखि नै मलाई मन परेको छ भनेर उहाँले लेख्नु भएको छ नेपाली चलचित्रको बम्बईमा गीत रेकर्डिङ शुरू हुन थालेदेखि नै संगीत संयोजकका रूपमा मनोरी सिंह उत्तम सिंह धीरज भाई नोविल घोष जस्ता संगीत संयोजकहरू सक्रिय थिए भने नेपाल नेपालमा हुन थालेपछि नेपालकै संगीत विशेष गरेर मनोहरुनामहरू सक्रिय भएर काम गर्न थाले बुपालमान बुपाल सिंह र नेपालमा रेकर्डिङ हुँदा धेरै चलचित्रका गीतहरू धोनी रेकर्डिस्ट प्रदीप उपाध्याय त्यसै गरिकन अन्डिस्टह रेकर्ड करें रेकर्डिंग शुरू हाँ बालाजू स्थित चर्चित संस्थान लैबम शुरू हो पशी मत्र अडियो म्यूजिक नेपाल अस्थान में रेकर्ड हरू भर बम्बई में रेकर्ड हने गीत विशेषता सबभा पछ्लो श्रृंखला में दिव्य खालिंग ने दीदी नामक फिल्म का लगी संपूर्ण गायक गायिकाब बम्बई लूपी हिन्दी कलाकार आवाज नचलाउने प्रतिज्ञा जाहिर करें आफ्ना कलाकारलाई नै उनले मौका दिए यसका निम्ति उनले महिनौ दिनसम्म पनि बम्बईमा बसेर संगीत संयोजक मनोर सिंहको सहयोग लिएर दिदी फिल्मको रेकर्डिङ सम्पन्न गरेर आए दुर्भाग्यवश दिदी त्यति राम्रो चलेन यो चलचित्र व्यावसायिक कारणले घाटा भए पनि दिवेक हालिङको संगीत निकै स्मरणीय रह्यो तर आज हामी चर्चा गर्दैछौ एउटा अर्को गीतको स्वर सम्राट नारायण गोपाल पहिलो पटक माइती घर चलचित्रमा पार्शोक गायनका निम्ति मुम्बई पुगे आफ्ना मित्र प्रदीप रिमालको सिफारिश वा सहयोगमा तर मुम्बई पुगेपछि उनी अस्वस्थ भएर उनले गाउन सकेनन् र त्यो गीत मन्ना डेले गाए जिन्दगीलाई जितले होइन हारले स्वागत गरे त्यसको केही समयपछि मात्र नारायण गोपालले प्रचार प्रसार डिभिजनबाट बनेको चलचित्र परिवर्तनमा पार्श्व गायकका रूपमा गाउने मौका पाए त्यस चलचित्रमा बहिनीको दया छ भने रोधी घर दाई नाच्यो नभन ना गीत गाउनका निम्ति उनी कलकत्ता पुगे र त्यहाँ पुगेपछि उनी थाहा पाए त्यहाँ उनको सोलो गीत रहेनछ भने थाहा पाएपछि उनले त्यहाँ त्यो ते सोलो गीत राख्नका लागि एउटा नाटक पनि गरे जो नाटक निकै लोकप्रिय भएको थियो हामीले बारम्बार चर्चा पनि गरेका छौ उनले आफ्ना साथी प्रेमदेव गिरीलाई नारायण गोपाल नेपाल गयो भनिदिनु सोलो गीत छ भने फर्केर आउँछ भनिदिनु भनेर उनी त्यही होटलको पाँच तलामाथि अर् कोठा ले बसे कार्यक्रम पटना पी मूला उपस्थित भारे जब चेतन कार्की तुम क्या समझौगी मेरी नयनौकी भाषा भन्नी बोल को गीत लेखी सकीतकार भी वलसारा जो भयलिन वाधक थे उनके धूनबद्ध करे नारायण गोपाल झरें तो गीत रेकर्ड भये नई नारायण गोपाल को चलचित्र रेकर्डल गीत थी बुझ नै सकिन मिले आँखाको भाखा आखा को भाखा मेरो बुझ नै सकिन मिले को भाखा आखाको मेरो हजार खारर्थ लुझ नै सकिन तिमी स्वर सम्राट नारायण गोपाल चेतन कार्की को शब्द विगुलचरा को संगीत संगे आज को अजरा मी तरफ सशिंद्र गौतम र मलाई बिदा दिनुहोस् भोलि पुनः यो कार्यक्रम नौ पन्ध्रमा सुन्नुहोला त्यति बेला भेट्नेछौ भिचा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति आजर अमर गीतहरू